मान्छे मान्छे मा नै आज घात पाए नात पाए मैले पाएँ इज्जत इमानको सवाल छैन इज्जत इमानको सवाल छैन यहाँ आफ्नो स्वाभिमानमा नै लात पाएँ मैले मान्छे मान्छेमा नै आज घात पाएँ मैले रूप हेर्दा मान्छेको बानी कुरूप रहेछ रूप हेर्दा मान्छेको बानी कुरूप रहेछ साथ खोज्दा आडम्बरी हात पाए मैले माने दुनियाँ स्वार्थी बाँचु भन्छन् दुनिया स्वार्थी मै मात्र बाँचु भन्छन् यहाँ सम्झाउँदा दोसाउने बात पाएँ मैले मान्छे भन्नु नपाउने जात पाएँ मैले मान्छे मान्छे माने आज घात पाएँ मैले गजलकार सन्देश तुम्बापोज्यूको अतीतका शब्दहरू नाम गजल संग्रहमा संग्रहित यो मिठो गजलद्वारा काफियाको यो रात्रिकालीन बसाईको सुरुवात गरिसकेको छु यो रात्रिकालीन बसाईमा माधुर्य गर्न मिठा मिठा गजलको साथमा आज पनि उपस्थित भइसकेको छु तपाईँकै गजल साथी म विकास तपाईँकै कथा व्यथा र हृदयको आवाजलाई गजलद्वारा स्वर कार्यक्रम म काफिया काफियाको सुरुवात हामी कुनै गजलसँगमा सङ्ग्रहित मिठो गजलद्वारा गर्ने गर्छौँ भने अन्त्य पनि त्यसरी नै गर्ने गर्छौँ कार्यक्रम अवधिभर तपाईँले नै माया गरेर पठाउनुभएका गजलहरू र मिठा मिठा साङ्गीतिक गजलहरूको साथ रहने गर्छ भने कहिलेकाहीँ हामी गजलकारहरूसँग भलाकुसारी पनि गर्छौँ आज हामी तपाईँले नै माया गरेर पठाउनु भएका गजलहरूको साथमा सुमधुर साङ्गीतिक गजलहरू लिएर उपस्थित भएका छौँ काफियामा तपाईँको पनि गजल वाचन होस् भन्ने चाहनुहुन्छ भने चा हामीलाई आफ्नो गजल पठाउन सक्नुहुन्छ त्यसको लागि ठेगाना म कार्यक्रमको अन्त्यमा भन्ने नै छु रेडियो झापा एक सय दशमलव सात मेगा तरङ्गमा हरेक बिहिबार रातको नौ बजेदेखि दस बजेसम्म गुन्जने गर्छ काफिया काफियाको यो बसाइमा अब म एउटा गजल वाचन गर्न गइरहेको छु यो गजल रहेको छ केवरे भन्ज्याङ छ स्याङ्जा वालिङ निवासी गजलकार बिबीएम विकल्प ज्यूको उहाँ हाल मलेसियामा हुनुहुन्छ उहाँको गजल यसरी सुरु हुन्छ सत्य वचन पनि रेला हुन्छ गरिबको सत्य वचन पनि रेला हुन्छ गरिबको नचाहेर पनि हातमा ठेला हुन्छ गरिबको कसलाई रहर हुन्छ कसलाई रहर हुन्छ र गरिब भइजिउन गाउँ बस्ती समाजमा हेला हुन्छ गरिबको नचाहेर पनि हातमा ठेला हुन्छ गरिबको नगरी काम छैन खान झुल्के घाम सँगसँगै नगरी काम छैन खान झुल्के घाम सँगसँगै पाखा पखेरीमा खट्ने बेला हुन्छ गरिबको नचाहेर पनि हातमा ठेला हुन्छ गरिबको इमानदार बनीहरूको दुखमा साथ दिँदा इमान्दार बनेहरूको दुखमा साथ दिँदा आफ्नो दुख आफैलाई भेला हुन्छ गरिबको नचाहेर पनि हातमा बिहान साझ छाक टार्न धौधो भएपछि बिहान साँझ छाक टार्न धोधो भएपछि कुटो कोदालो नै खेला हुन्छ गरिबको सत्य वचन पनि भेला हुन्छ गरि भएको नचाहेर पनि हातमा ठेला हुन्छ गरि यो अत्यन्तै सुन्दर गजल जुन गजलले गरीबको भावना समेटेको थियो उहाँको गजल मैले वाचन गरेर सुनाइसके अब भने कार्यक्रम काफियामा पहिलो साङ्गीतिक कोसेली पस्कने बेला भएको छ यमन सुवेदीको शब्द शिव परिवारको सङ्गीत र स्वरमा रहेको यो सुन्दर साङ्गीतिक गजल स्वीकारर्नुहोला थाले माघे तिनले छु भाइ खलखल कथाले माघे पछि तिन के आज खलतल पिउने बनाको छ तिम्रो जो मनले मलाई पानी पिउने बनाएको छ बिलाएरै जाऊ कलकल बिलाएरै जाऊ कलकल मलाई पलपल पल बुत पल। पे पारे उनी मि पल पल अमृत छाडेर कहिले जहर छाडेर कहिले अमृत छाडेर कहिले जहर छाडेर जान्छ समय कस्तो कस्तो असर छाडेर एकान्तमा याद आउँदा मन भुलाउनु हुन्छ एकान्तमा याद आउँदा मन भुलाउनुहुन्छ जानु प्यारा जाने बेला मफलर छोडेर जान्छ समय कस्तो कस्तो असर छोडेर खाडीमा चामल किन्ने पैसा जुटाउँछन् खाडीमा चामल किन्ने पैसा जुटाउँछन् अचेल युवाहरू खेतबारी बन्जर छोडेर खाडीमा चामल किन्ने पैसा जुटाउँछन् अचेल युवाहरू खेतबारी बन्जर छोडेर जान्छ समय कस्तो असर कस्तो असर छोडेर कस्तो खुसीको खोजीमा हिँडेका छौ बाबु कस्तो खुसीको खोजीमा हिँडेका छौ बाबु आमाको काग छाडेर अनि घर छोडेर जान्छ समय कस्तो कस्तो असर छोडेर यो बाटोलाई सोध्नु यो बाटोलाई सोध्नु रुखहरूलाई सोध्नु यो बाटोलाई सोध्नु रुखहरूलाई सोध्नु आखिर किन गयो अविरल सफर छोडेर कहिले अमृत छाडेर कहिले जहर छोडेर जान्छ समय कस्तो कस्तो असर छोडेर गजलका राम जीको यो यो सुन्दर निराश भाइ युवराज दहालज्यू उहाँ अहिले कतारमा हुनुहुन्छ उहाँको गजलले यस्तो भन्छ भना के गरे लुकाऊ तिम्रो उपहार यो मुटुमा भन के गरी लुकाउ तिम्रो उपहार मुटुमा लगाएकी के थियौ केही दिन प्यार यो मुटुमा सकिन अब तिम्रै माया सङ्घाली बाँच्न अझै सकिन अब तिम्रै माया सङ्घाली बाँच्न अझै बाँच्ने दिन्छौ कि भन केही आधार यो मुटुमा लगाएकी के थियौ केही दिन प्यार यो मुटुमा तिम्रो सम्झनामा रुधे छाती थिची बस्नु कति तिम्रो सम्झनामा रुधै छाती थिची बस्नु कति दुख्छ कति छोरा धस्छु वार यो मुटुमा लगाएकी थियौ केही दिन प्यार यो मुटुमा नसम्झ अतीत भने खबर पठाइदेऊ बरू नसम्झ अतीत भने खबर पठाइदेऊ बरू कति दिन चोट आफै बारम्बार यो मुटुमा भन के गरी लुकाउ तिम्रा उपहार यो मुटुमा लगाएकी थियौ केही दिन प्यार यो मुटुमा निराश भाइ युवराज दाहालजीको यो, यो सुन्दर गजल वाचन गरिसके अब फेरि म अर्को गजल वाचन गर्न गइरहेको छु यो गजल रहेको छ सल्यानका गजल काठ नरेश बुढाथोकी गाउँलेजीको उहाँको गजल यसरी सुरु हुन्छ आमा तिमीले बोकेको भारी सम्झिएर आमा तिमीले बोकेको भारी सम्झिएर झर्छ आँसु फाटेको सारी सम्झिएर केही गर्न सकेन नालायौ ना यो छोरो केही गर्न ना सकेन नालायक ना यो छोरो दुख्छ मुटु खेत अनि बारी सम्झेर झर्स आँसु फाटेको सारी सम्झेर गलिसके हात घोडा गलिसके हात घोडा थाकिसके मिनि पर्ने कठिन बाटो पारी सम्झेर झर्स आँसु फाटेको सारी सम्झेर बरबर आँसु झार्दै थियो ताल बन्दै थियो बर्बर आँसु झार्दै थियो ताला बन्दै थियो बन्दकी थियो घरबारी झारी सम्झिएर आमा तिमीले बोकेको भारी सम्झिएर पीडा सहने कतिसम्म पीड़ा सहने सहनशीलदेखि कतिसम्म पीडा सहने सहनशीलदेखि दिलको घाउ मन्द हुन्छ नारी सम्झिएर कतिसम्म पीडा सहने सहनशीलदेखि दिलको घाउ मन्द हुन्छ नारी सम्झिएर आमा तिमले बोके को भारी समझिए झर्साँसू फाटे को सारी समझिए नरेश बुढ़ाथोकी गजी को अत्यान ते अत्यान ते सुन्दर गजल वाचन गरेर सुनाइसके अब भने कार्यक्रम काफियामा एउटा व्यापारिक विश्राम समय भएको छ रेडियो झापा एक सय दशमलव सात मेगा तरङ्गलाई जोडेर कतै नजानु होला बिरामी वर्गको लागि खुसीको खबर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 सम्पर्क हिमालय आँखा उपचार केन्द्र दृष्टि फार्ने सँगै धमकचोक बेल्डाङ्गी रोड झापा फोन नम्बर शून्य तेइस पाँच ब्यासी आठ सय पचासी मोबाइल नम्बर अन्ठानब्बे पाँच छब्बिस सत्तरी नौ सय सत्ताइस अन्ठानब्बे शून्य चौध शून्य एक तिन नोट अन्धा अपाङ्ग अशक्त एवं भुटानी शरणार्थीलाई निशुल्क जाँच गरिनेछ यति हतारमा कहाँ जान लागे किमुना कहाँ हुनु नि हाम्रै रहेको इन्ट्रेगल सटिङ सुटिङ टेलरिङ सेन्टरमा नि होइन इन्ट्रेगल सटिङ सुटिङ टेलरिङ सेन्टर कहाँ अनि तय ये हई विगत सात वर्ष देख दमक बजार को घिमीरे मकट साथ जिल में ग्राहक आवश्यकता ध्यान में राखी कपड़ा सहित को टेलरिंग सेवा साथ विभिन्न प्रकार का ब्राण्डेड सुट का कपड़ा सहित रेडीमेड सुटी सेवा सुविधा एक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 तपाईँको रोग असाध्यो र जटिल उपचार गर्दा छाएना? छाएना अब कि रोग होइन किनकि घातक रोगहरू मुत्र पथरी ट्युमर क्यान्सर डायबेटिस पक्षघात मृगौला र पिसाब सम्बन्धी रोग नाक कान घाँटीको रोग पक्षघात मृगौला र पिसाब सम्बन्धी रोग नाक कान घाँटीको रोग हाट जोनीसाको रोग मोटू छाला रेट का समस्त रोग का साथी पुरुष का विभिन्न गुप्त रोग पार् का साथ ही को जस्तो सुखे रोग लाई बिना ऑपरेशन औषधी बाई भर पर्दो उपचार करनेपटक संपर्क रख्हो सदक्का पच्चीस वर्ष को अनुभवी डाक्टर एस एस नायक नाय।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 अस्मिता फार्मेसि हाथ खुट्रा दुखने झमझम करने जीव दुखने नशा दुख्ने घुड़ा दुखने, दुखने कटकटी खाने तथा नशा में भाई रोग प्रत्येक दिन सेवा संचालन साथ ही भाची का ठावस्टर प्रत्येक दिन डिजिटल एक्सरे संपर्क अस्मिता फार्मे जेसी चोक दमक फोन नंबर सुना नोट यहाँ प्रत्येक दिन निःशुल्क ब्लड प्रेसर जांच आज भोलि आफैसँग टाढिए जे लाग्छ आज भोलि आफैसँग टाढिए जे लाग्छ लाग यो संसारमा खुसी मेरो बाँडिए जे लाग्छ कुन ठाउँको बसाइमा चा। छु थाह छैन मलाई कुन ठाउँको बसाइमा छु थाह छैन मलाई सारा जीवन बस्तीमा छाडिए जे लाग्छ यो संसारमा खुसी मेरो बाँडिए जे लाग्छ छाती खनियो बिरहले पालो भए ठाउँ ठाउँमा छाती खनियो बिरहले पालो भए ठाउँ ठाउँमा आफ्नो खाडल आफै खनी गाडिए जे लाग्छ आज भोलि आफैसँग टाडिए जे लाग्छ साउन जस्तै चैत मासको खडेरीमा साउन जस्तै रुन थाले चैत मासको खडेरीमा काँडे तारमा अल्झिएर फाँडिएजे लाग्छ आज आफैसँग टाडिएजे लाग्छ यो संसारमा खुसी मेरो बाँडिए जे लाग्छ राकम कर्णाली दैलेखका गजलकार नवराज जीको जी यो सुन्दर गजलद्वारा काफियाको व्यवसायीमा पुनः स्वागत गर्दछु तपाईँ अहिले रेडियो झापा एक सय दशमलव सात मेगा हर्षको चरङ्गमा तपाईँकै कथा व्यथा र हृदयका आवाजलाई गजलद्वारा स्वर भरिएको कार्यक्रम काफियाको साथमा हुनुहुन्छ नवराजजीको यो गजलपछि म फेरि अर्को गजल वाचन गर्न गइरहेको छु तमक त झापाका सष्ट भूपेन्द्र गाफलेजीको यो गजल यसरी सुरु हुन्छ तारा र जुन उस्ते तिम्रो तारा र जुन उस्तै उस्तै तिम्रो चामल र घुन उस्तै उस्तै तिम्रो सहरमा गरिबीले जीवन धान्न मुश्किल छ यहाँ गरिबीले जीवन धान्न मुस्किल छ यहाँ लसुन रसुन उस्तै उस्तै तिम्रो सहरमा चामल र घुन उस्तै उस्तै तिम्रो सहरमा कोला हल्छ जिन्दगी बाँच्नु कसरी पो कोला हल्छ जिन्दगी बाँच्नु कसरी पो हन र धुन उस्तै उस्तै तिम्रो सहरमा तारा र जुन उस्तै उस्तै तिम्रो सहरमा रगतले होली खेल्ने गिद्ध कति कति रगतले होली खेल्ने गीद्धा कति कति पानी र खुन उस्तै उस्तै तिम्रो सहरमा रगतले होली खेल्ने गीद्धा कति कति पानी र खुन उस्तै उस्तै तिम्रो सहरमा चामल र खुन उस्तै उस्तै तिम्रो सहरमा दिन दुखी सधैँ शोषित अचम्म यहाँ दिन दुखी सधैँ शोषित अचम्म यहाँ घृा उस्ते गुण उस्तै उस्तै तिम्रो सहरमा तारा र जुन उस्तै उस्तै तिम्रो चामल उस्ते-उस्ते र गुण भूपेन्द्र काफलेजीको यो अत्यन्तै सुन्दर गजल वाचन गरेर सुनाइसके अब म फेरि अर्को गजल वाचन गर्न गइरहेको छु काँखो काठमाडौँका गजलकार मानन्द रबाकीजीको यो गजल यसरी सुरु हुन्छ मनियो बहलाउन मजा बेग्लै मनियो बहलाउन मजा बेग्लै मान्छेलाई फसाउन मच्चा बेगले, माया गरेझै मायाको जाल फ्याँकी माया गरेझै मायाको जाल फ्याकी मान्छेलाई तडपाउन मजा बेग्ले मान्छेलाई फसाउन मजा बेग्ले खर्च गराएर उसकै जो पैसामा खर्च गराएर होटलमा चपाउन गरा मजा बेग्ले मनियो बहलाउन मजा बेग्लै मुर्गा बनेका हरिलट्टकहरूको मुर्गा बनेका हरिलट्ठकहरूको फोटाहरू सजाउन मजा बेग्लै मान्छेलाई फसाउन मजा बेग्लै बेला बेलामा रिसाइ दिनुपर्छ बेला बेलामा रिसाइ दिनु पर्छ दिमाग ताउन तताउन मजा बेग्लै मनियो बहलाउन मजा बेग्लै मान्छेलाई फसाउन मजा बेग्लै अभागी रीको यो सुन्दर गजल वाचन गरेर सुनाइसके अब फेरि म अर्को गजल वाचन गर्न गइरहेको छु यो गजल रहेको छ कामपुर पाँच धादिङका स्रष्टा राजकुमार भुजेलजीको उहाँ अहिले भैर हवामा बस्दै रहनु भएको छ उहाँको गजल यसरी सुरु हुन्छ यात्रु नपुगेको ठाउँ छ चालक नपुगेको ठाउँ छ यात्रु नपुगेको ठाउँ छ चालक नपुगेको ठाउँ छ खबर नपुगेको ठाउँ छ वाचक नपुगेको ठाउँ छ चिल्लाकारमा सवार हुनेहरूले कहिले सोचेनन् चिल्लाकारमा सवार हुनेहरूले कहिले सोचेनन् मोटर नपुगेको ठाउँ छ सडक नपुगेको ठाउँ छ यात्रु नपुगेको ठाउँ छ चालक नपुगेको ठाउँ छ साहित्यले पनि कहाँ सकेको छ र सारा समेट्न साहित्यले पनि कहाँ सकेको छ र सारा समेट्न देवकोटा नपुगेको ठाउँ छ झमक नपुगेको ठाउँ छ खबर नपुगेको व्याकरण यसकारण जिन्दगीको व्याकरण पूर्ण हुनै सकेन कि कर्ता नपुगेको ठाउँ छ कारक नपुगेको ठाउँ छ यात्रु नपुगेको ठाउँ छ चालक नपुगेको ठाउँ छ खबर नपुगेको ठाउँ छ वाचक नपुगेको ठाउँ छ राजकुमार भुजेलजीको यो सुन्दर गजल बाँचन पछि भने कार्यक्रम काफियामा दोस्रो साङ्गीतिक गजल बस्किने बेला भएको छ पुरु शब्द तालेश्वर गौतमको सङ्गीत र स्वरमा रहेको यो सुन्दर साङ्गीतिक गजल स्वीकारर्नुहोला श्रृंगार गाजल लगाइन छो बिशियर श्रृंगार गाजल लगाइन छो पत्रा तार पत्र का तार, का तार गाजल लगाई नो गाजल लगाइन छौ ऋषि श्रृङ्गारमा गाजल लगाइन छु चर्चा चर्चा चलम्र रूप चर्चा चचा चर्चा चलचा तुम त नुम त नुम त रूप गई अल्लाह चलो बाजार अल्लाह चलो बाजार मज लग न्यो काजल लगाइन छौ बिसिहेर श्रृहारमा काजल लगाइन फुल त फुल नै हुन्न फुल नै हुन् राम्रो फुल त फुल नै हुन् फुल नै हुन् सा सा सा सा आ आ राम्रो भुल् त भुल्दै हुन्न अखलात दुनिया को कालो ठिकानिदारमा कालो ठिकानिदारमा गाजल लगाइन छौ लगा छोषिर श्रिङारमा बाजल लगा छ तारमा पत्रमा गाजल लगा छो गजल लगै न छो गजल लगै न साथ भूगोल भेटी सामो निशाना मत पानी मथि का ओभाना मत मेरो जिन्दगीको किताब जल्यो मेरो जिन्दगीको किताब जल्यो जल्न बाँकी एक पाना मात्रै पानी माथिका ओभाना लखनपुर झापाकी स्रष्टा नमुना रेग्मीजीको यो सुन्दर गजलद्वारा काफियाको यो रात्रिकालीन बसाइमा पुनः स्वागत गर्दछु अब फेरि म अर्को गजल नै वाचन गर्न गइरहेको छु यो गजल रहेको छ झापाकी रेशमा राणाजीको उहाँको गजल यसरी सुरु हुन्छ धोका पाइँदो रहेछ चोखो माया गर्यो भने धोका पाइदो रहेछ चोखो माया गर्यो भने सर्वस्व नै सुम्पिएर उसकै भर पर्यो भने भोक प्यास निद्रा सबै लिई जाँदो रहेछ भोक प्यास निन्द्रा सबै लिई जाँदो रहेछ मनमा डेरा लिनेले अन्तै बसाइ सर्यो भने सर्वस्व नै सुम्पिएर उसकै भर पर्यो भने हात थामिदिने भन्दा खुट्टा तान्ने धेरै हुन्छ हात थामिदिने भन्दा खुट्टा तान्ने धेरै हुन्छ प्रगति गर्दै कोही अगी अगी बढियो भने धोका पाइँदै रहेछ चोखो माया गर्यो भने दाउरा जल्दा जस्तो धुवा कहाँ निस्किन्छ र दाउरा जल्दा जस्तो धुवा कहाँ निस्किन्छ र इसियाले मान्छेको मन भित्रभित्रै जल्यो भने धोका पाइँदो रहेछ चोखो माया गर्यो भने सर्वस्व नै सुम्पिएर उसकै भएर पर्यो भनेजीको सुन्दर गजल वाचन गरेर सुनाइसके अब फेरि म अर्को गजल वाचन गर्न गइरहेको छु डाङ बेल झुन्डीका गजलकार कपिल लामेसानजीको यो गजलका श्रेणहरू यसरी भगछन् बिग्रिएका डाँडा पाखा बगर बनाउनु छ प्रत्येक गाउँ गाउँलाई सहर बनाउनु छ बिग्रिएका डाँडा पाखा बगर बनाउनु छ प्रत्येक गाउँ गाउँलाई सहर बनाउनु छ सरकार निकममा छ बोल्छ केही गर्दैन सरकार निकममा छ बोल्छ केही गर्दैन हामीले आफै आफ्नो घर बनाउनु छ प्रत्येक गाउँ गाउँलाई सहर बनाउनु छ टुकी लालटिन र मैनबत्तीको सहारामा टुकी लालटिन र मैनबत्तीको सहारामा अब जिन्दगीको लामो सफर बनाउनु छ टुकी लालटिन र मैनबत्तीको सहारामा अब जिन्दगीको लामो सफर बनाउनु छ बिग्रिएका डाँडापाका बगर बनाउनु छ चुलो चौका सिकाउ सिकाउ दाउरा बालेर पूर्वजको जमानालाई अमर बनाउनु हाम्रो प्राण हो भने विश्व सामु यस्तो सशक्त खबर बनाउनु छ बिग्रिएका डाँडा पाखा बगर बनाउनु छ प्रत्येक गाउँ गाउँलाई सहर बनाउनु छ कपिल लामिसानीजीको यो देशप्रेमी गजल वाचन गरेर सुनाइसके अब फेरि म अर्को गजल नै वाचन गर्न गइरहेको छु यो गजल रहेको छ खर पगैरा साथ दैलेखका गजलकार दिपेन्द्र न्यौपानीजीको उहाँ अहिले भारतमा हुनुहुन्छ उहाँको गजलले यस्तो भन्छ बनाएर एक्लो छलियो जिन्दगीले बनाएर एक्लो छलियो जिन्दगीले दियो दुःख मात्रै यहाँ हर घड़ीले बनाएर एक्लो छलियो जिन्दगीले दियो दुःख मात्रै यहाँ हर मलाई भनेको थियो मर्न पर्छ मलाई भनेको थियो मर्न पर्छ बुझेरै भनेको अरे त्यो चरीले दियो दुःख मात्रै यहाँ हर घड़ीले फकाइ फुलाइ लगियो तालभित्र फकाइ फुलाइ लगियो तालभित्र बगाएर छोडियो झनै गण्डकीले बनाएर एक्लो छलियो जिन्दगीले नमर्ने न बाँच्ने भएको छु आज नमर्ने न बाँच्ने भएको छु आज मलाई पिरोल्दैछ यो छटपट्टिले बनाएर एक्लो छलियो जिन्दगीले सधैँ घाउ बलजियो निको हुन्न होला सधैँ घाउ बल्झ्यो निको हुन्न होला अहो रोग लाग्यो यहाँ खुलधुलीले बनाएर एक्लो छलियो जिन्दगीले दिपेन्द्रजीको यो सुन्दर गजल वाचन गरेर सके, अब भने कार्यक्रम काफियामा दोस्रो व्यापारी विश्रामको समय भइसकेको छ रेडियो झापा एक सय दशमलव सात छोडेर कतै नजानु होला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 दमक बस पार्क देखि उत्तरपटी थाना देखी सीधे पूर्व रेडियो जाभा तिमी ज्यादा छुक सको उक्त भवन को पचाड़ी पा सीढ़ी सीढ़ी बा सीधे तिमी तेसरो तला में गयो चैक्क सहारा डेन्टल हस्पिटल में फुग्सो अंकर्क नंबर छाइना संपर्क नंबर छिपा शून्य तेईस पांच बयासी दुई सह बाह अल नंबर अंठानब्बे चार छब्बीस चौतीस छह एकवन्न नोट बच्चा नयाँ प्रविधिबाट ब्रस गर्न सिकाइन्छ साथै बच्चाहरूलाई ब्रस फ्री गरिन्छ घमण्ड नगर तिम्रो घमण्ड नगर मृत्यु सबको निश्चित घमण्ड नगर कार्तिकुर पनि भुइँमा कहाँ टेक्छन् कार्तिक छेका कुकुर पनि भुइँमा कहाँ टेक्छन् वैंश जवानी सीमित छ घमण्ड नगर मृत्यु सबको निश्चित छ घमण्ड नगर वर्ष उमेर लाली अधर चाउरी जाने हो बढ्छ उमेर लाली अधर चाउरी जाने हो प्रकृतिकै यो रित्छ घमण्ड नगर तिम्रो पनि दिन बित्छ घमण्ड नगर पालै पालो अघिपछि आउँछन् जिन्दगीमा पालै पालो अघि आउँछन् जिन्दगीमा दुःख सुख मिलित छ घमण्ड नगर मृत्यु सबको निश्चित छ घमण्ड नगर खोले सिस्नु गुन्द्रुक ढिँडो खाएर हुर्केका हौ होले सिस्नु गुन्द्रुक ढिडो खाएर हुर्केका हौँ पुर्ख्यौलीको अतीत छ घमण्ड तिम्रो पनि लिम्बित छ घमण्ड नगर मृत्यु सबको निश्चित छ घमण्ड काफियाको तरङमा तपाईँ केही बेथ र हृदयका आवाजलाई गजलद्वारा चोर भरिएको कार्यक्रम काफियाको साथमा हुनुहुन्छ अब म फेरि अर्को गजल वाचन गर्न गइरहेको छु मोरङ घरै हाल बहरनमा रहनुभएका गजलकार डम्मर खड्काजीको यो गजल यसरी सुरु हुन्छ लाग्ने छाडियो मलाई भर आफ्नै जिन्दगीको लाग्ने छाडियो मलाई घर आफ्नै जिन्दगीको यही रोकौँ लाग्छ सफर आफ्नै जिन्दगीको जति प्रयास गरे पनि सफल नहुँदा जति प्रयास गरे पनि सफल नहुँदा दोषी देख्छु सबै प्रहर आफ्नै जिन्दगीको यही रोको लाग्छ सफर आफ्नै जिन्दगीको टेक्न खोज्छु खुट्टा ड्रो म झनै चिप्लिदिने टेक्न खोज्छु खुट्टा डह्रो म झनै चिप्लिदिने लागन्जेल सम्म चकर आफ्नै जिन्दगीको यही रोको लाग्छ सफर आफ्नै जिन्दगीको पानी कहाँ बग्थ्यो र मुलै सुकी गएपछि पानी कहाँ बग्थ्यो र मुलै सुकी गएपछि छुट्टै हुन्छ व्यथा बगर आफ्नै जिन्दगीको यहीँ रोकौँ लाग्छ सफर आफ्नै जिन्दगीको लाग्दैन मलाई लाग्दैन मलाई यो दिलमा तिमी बसे झै लाग्दैन मलाई यो दिलमा तिमी बसे झै आफै छु यहाँ बेखभर आफ्नै जिन्दगीको लाग्ने छाडियो मलाई भर आफ्नै जिन्दगीको यहीँ रोकौँ लाग्छ सफर आफ्नै जिन्दगीको सुन्दर गजल सकेम। अब मेरो हातमा फेरि अर्को गजल रहेको छ धनगढी कैलालीका गजलकार अन्जान आसुजीको उहाँका गजलका शेर आकाश उस्तै हो छानो फरक छ आकाश उस्तै हो छानो फरक छ दुई मुठी जाने मानो फरक छ कसरी भनौ म तिम्रो अनि मेरो कसरी भनौ म तिम्रो अनि मेरो चोट एउटै तर अचानो फरक छ दुई मुठी जाने मानो फरक छ पिडालु र आलु अलू उस्तै अलू हुन् त भन्छौ पिडालु र आलु उस्तै हुन् त भन्छौ निहालेर हेर गहानो फरक छ दुई मुठी जाने मानो फरक छ म त हर्पल आँसु बगाउने मान्छे म त हर पल आँसु बगाउने मान्छे तिम्रो मेरो मनको भकानो फरक छ आकाश उस्तै हो छानो फरक छ दुई मुठी जाने मानो फरक छ अन्जान आँसुजीको यो सुन्दर गजल वाचन गरेर सुनाइसके हामी आजको व्यवसायको अन्त्यतिर आइपुगेका छौँ अबको पालोमा एउटा कोसेली गजल पस्कन तपाईँसँग अनुमति मागे यो कोसेली गजल गजलकार विष्णुमाया तामाङज्यूको गजल सङ्ग्रह मेरो जीवनमा सङ्ग्रहित छ प्रस्तुत छ उहाँको यो मिठो गजल जपन थाले यी ओठले सधैँ तिम्रो नाउ जपन थाले यी ओठले सधैँ तिम्रो नाउ जाऊ जाउँ लाग्न थाल्यो तिम्रो प्यारो ठाउँ बिहे गरी तिमीलाई घर लैजान्छु बिहे गरी तिमीलाई घर लैजान्छु अनि सुन्दर बनिने बनिनेछ हाम्रो प्यारो गाउँ जाउ जाउ लाग्न थाल्यो तिम्रो प्यारो ठाउँ हिउँद बर्खा पहाड मधे सबै सुन्दर लाग्छन् हिउँद बर्खा पहाड मधे सबै सुन्दर लाग्छन् सधैँ तिम्रो चोखो माया यसरी नै पाऊ जप थाले यी होटाले सधैँ तिम्रो नाउ चोखो माया लगाएर उदाहरण बनाऊ चोखो माया लगाएर उदाहरण बनाऊ कसैलाई नबिजाउने हामी माया लाउँ जप्न थाले यी ओठाले सधैँ तिम्र तिम्रो नाउँ जाउ जाउ लाग्न थालियो तिम्रो प्यारो ठाउँ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 हामीसँग फेसबुकमा जोडिन चाहनुहुन्छ भने काफिया वान वा काफिया रेडियो झापालाई खोजेर फ्रेन्ड रिक्वेस्ट पठाउन सक्नुहुन्छ तपाईँहरूसँग भएका गजलहरू हाम्रो इमेलमा वा फेसबुक एकाउन्टको टाइम वा म्यासेज बक्समा पठाउनु भयो भने हामी पक्कै पनि वाचन गर्ने नै छौँ अर्को हप्ता यही समयमा भेट्ने बाजा गर्दै यो साङ्गीतिक गजल छोडेर बिदा हुनुपर्ने बेला भइसकेको छ यो बसाइबाट बिदा दिनुहोस् तपाईँकै गजल साथी म विकासलाई तपाईँहरूको साता शुभ रहोस् गजलमय बनोस् शुभरात्रि